तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन र कुनै पनि मुलुकको आर्थिक विकासका लागि स्वतन्त्र बजारको आवश्यकता बारेमा यही कार्यक्रममा हामीले यसअघि पनि धेरै चर्चा गरिसकेका छौँ तर कस्तो बजारलाई स्वतन्त्र बजार भन्ने सरकारको बिल्कुलै उपस्थिति नभएको बजार के हाम्रो आवश्यकता हो यस्तो स्वतन्त्र बजारले कहीँ हामीलाई उल्टै नोक्सान त पुर्याउँदैन यी विषयमा आज हामी पाटन संयुक्त क्याम्पसका लेक्चरर डाक्टर चक्र खड्कासँग कुराकानी गर्छौ तर त्योभन्दा अगाडि सही परिवेशमा सरकारको सही भूमिकामा निजी क्षेत्र कसरी फस्टाउन सक्छ भन्ने यो प्रस्तुति चाडबाडका बेलामा बजारमा थुप्रै समस्याहरू बाहिर आउँछन् कालो बजारी कृत्रिम अभाव अस्वस्थ प्रतिस्पर्धा यस्तै यस्तै यस्तो बेलामा हामी सरकारले आवश्यक काम गरेन प्रयास गरेन भन्ने जस्ता गुनासो धेरै सुन्छौँ वास्तवमा सरकार बिना नै बजारले सबै समस्या समाधान गर्न सक्दछ आज यो तथ्यलाई अलि बुझाउन बजारमा उद्यमी तथा कम्पनीहरूको स्वैच्छिक अन्तर्क्रियाबाट हुने केही काम सम्झौँ जस्तै पत्र प्रकाशन भोजनालय सञ्चालन टेलिभिजन रेडियो एवं बैंक सञ्चालन यसरी नै उद्यमी र कम्पनीको स्वैच्छिक अन्तर्क्रियाबाट स्वचालित उद्योग हुन् समयको माग उपलब्ध प्रविधिको प्रयोग गरेर यी उद्योगमा आवश्यक परिमार्जन यी नै उद्यमी र कम्पनीहरूले नै गरिरहन्छन् यसैले सरकारले यस्ता काममा स्रोत र साधन खर्च गर्नुको साटो अरू क्षेत्रमा आफ्नो सेवा प्रभावकारी बनाउनतर्फ लाग्नुपर्छ खासगरी गरीब देशका सरकारहरूले विरलै मात्र उद्यमी व्यवसायका लागि स्पष्ट कानुनी हक दिने काम राम्रोसँग गरेको पाइन्छ यस्ता मुलुकमा सम्पत्तिको सुरक्षाको त कुरा छोडिदिउँ कानुनी व्यवस्थाहरू अप्रभावकारी र जटिल हुन्छन् जसले गर्दा उद्यमी व्यवसायीलाई काम गर्न निकै गाह्रो हुन्छ शैक्षिक विनिमयका लागि आवश्यक स्वतन्त्रता र निष्पक्षताको पनि अभाव हुन्छ कानुनमा सम्पत्ति र करारको उचित व्यवस्था भएको हुनुपर्छ यस्ता सार्वजनिक हितका कुरा दिन असफल हुने सरकारहरूले बजारको विकासलाई रोकेका हुन्छन् सरकारले जनहितका लागि कमजोर भएर होइन बरु आफ्नो कानून र न्याय सृजना गर्ने अधिकार प्रयोग गरेर सहयोग गर्न सक्दछ त्यसैले कमजोर र असीमित अधिकार भएको सरकार एकदम खतरानक हुन्छन् किनभने यसले स्वतन्त्रता र स्वतन्त्र बजार विनिमयलाई आवश्यक पर्ने स्वतन्त्रता र सम्पत्तिको सुरक्षा दिने र न्यायपूर्ण व्यवहारका लागि आवश्यक नियमहरू लागू गर्न सक्दैनन् साँच्चै भन्ने हो भने स्वतन्त्र बजार भनेको सरकारको अनुपस्थिति होइन त्यसैले स्वतन्त्र बजार तब मात्र सम्भव हुन्छ जब प्रभावकारी रूपमा सञ्चालित सीमित सरकारले न्यायपूर्ण व्यवहारका नियमहरू स्पष्टसँग व्याख्या र लागू गर्दछ अन्य सेवाहरू त निजी क्षेत्रले दिन सक्छन् जस्तै सुरक्षा प्रदान गर्ने निजी संस्थाहरू प्राय सरकारी प्रहरीभन्दा राम्रा हुन्छन् उनीहरू कम हिमस्रक हुन्छन् यसको उदाहरणको लागि हालै मात्र सम्पन्न भएको आठौं साप प्रतियोगितालाई लिन सक्दछौं इस प्रतिमा गुड़ नामक निजी संस्था प्रीस मिश्र सुरक्षा को जिम्मेवारी ली थी कंपनी को सेवा को प्रशंसा कर प्रोत्साहन का, का भूमि का बारे प्रस्तुति पीछ संघ को पाटन संयुक्त क्याम्पसका लेक्चरर डाक्टर चक्रखड्काले विभिन्न आर्थिक मुद्दामा केन्द्रित रही लेख्नुभएका लेख रचना यहाँले पनि पढ्नुभएको होला केही समयअघिसम्म युनिग्लोबल कलेजमा पनि आबद्ध डा खड्का अहिले पाटन संयुक्त क्याम्पसमा अर्थशास्त्रका लेक्चररका रूपमा कार्यरत हुनुहुन्छ आज हामी वहाँसँग नेपालको सन्दर्भमा स्वतन्त्र बजारका बारेमा चर्चा गर्छौं कुरा क्रम में शुरू में मैं डॉक्टर खड़का जो विशील मूलुक स्वतंत्र बजार को परिभाषा किज्ञा रखे हम संसार भर में दुईटा अर्थशास्त्र को विचार चले विचारधारा मौद्रिक विचारधाराधार भ पिए भनेको तपाईँलाई चाहिँ यो बजेट बनाउँछ नि फिस्कल पोलिसी भन्छ अर्थ मन्त्रालयले चलाउँछ नेपालमा अनि मौद्रिक नीति नेपाल राष्ट्र ब्याङ्कले बनाउँछ अनि संसारभरि नै जम्मा अहिले चाहिँ पछि गएर उन्नाइस सय पहिला चाहिँ यो मौद्रिक विचारधाराले काम गर्थ्यो यो उन्नाइस सय तिसभन्दा पहिला पुरानो अर्थशास्त्र भन्थ्यो होइन युरोप अमेरिकाहरू त्यतिखेर खुब विकास भएको थियो अनि पछि उन्नाइस सय यो आर्थिक मन्दी ठुलो आयो अनि त्यसपछि चाहिँ यो मौद्रिक नीतिले नभएर वित्तीय नीति सुरु भएको पाइन्छ अनि पछि गएर उन्नाइस सय नब्बेमा मौद्रिक नीति र वित्तीय नीति चाहिँ त्यो सँगसँगै चाहिन्छ भन्ने कुरा भएको छ संसारमा अहिले तपाईँ कुनै पनि देशमा चाइनामा उत्तर कोरियामा अमेरिकामा जापानमा नेपालमा भारतमा मौद्रिक नीति र वित्तीय नीति दुईटै नीति चाहिँ अवलम्बन गरेर विकास गरिन्छ क्या यो चाहिँ अब नेपालमा पनि त्यही मौद्रिक र वित्तीय नीति हो यो चाहिँ खासमा जुन बजार भनेर भन्छौँ हामी बजारभन्दा चाहिँ मौद्रिक नीतिले चाहिँ के भन्छ भने खुल्ला बजार भन्छ अनि वित्तीय नीतिले चाहिँ खुल्ला बजार खुल्ला छोड्नु हुँदैन भनेर भन्छ अनि मौद्रिक अब अहिले संसारमा चलेको नेपालमा पनि यो चाहिँ उधार अर्थनीति खुल्ला अर्थ व्यवस्था खुल्ला बजार भनेर भन्ने चाहिँ वित्तीय नीतिभन्दा यो आर्थिक यो मौद्रिक नीति चाहिँ अगाडि आउनुपर्छ भन्ने चाहिँ कन्सेप्ट हो यो चाहिँ अब यो खुल्ला बजारको पनि यहाँले कुरा गर्नुभयो नि होइन हामीले खुला बजार भनेर जुन किसिमको एउटा परिभाषा जसमा चाहिँ सरकारको नियन्त्रण रहँदैन एकदमै खुल्ला हुन्छ त्यो प्रतिस्पर्धा हुन्छ उद्यमी व्यवसाय बिच भन्ने खालको जुन परिभाषा सुन्छौँ यस्तै खालको खुल्ला बजार हामी विश्वमा कहाँ देख्छौँ खुल्ला चाहिँ विश्वमा त वास्तवमा भन्ने हो भने त कहीँ पनि छैन त्यस्तो तौद्रिक र खुला दुइटैको बिचमा छ अनि सरकारको काम भन्छ क्या तपाईँको अमेरिकामा पनि बेलायतमा पनि जापानमा पनि नेपालमा पनि अब सरकार प्राय निजी क्षेत्र जहाँ पुग्न सक्दैन त्यहाँ सरकार आफैले गर्नुपर्छ भन्छ जस्तै उदाहरणको निम्ति तपाईँको ग्रामीण सडक ग्रामीण पुल स्कुल स्वास्थ्य शिक्षा अनि त्यसपछि यातायात सञ्चार जति पनि छन् सो सु, सुरक्षा काम कामहरू चाहिँ अब निजी क्षेत्रले गर्दै निजी क्षेत्रले त नाफा कमाउनु गर्ने हो अनि नाफा कमाउन नहुने काम नाफा नहुने काम त गर्दैन अनि नाफा नहुने काम चाहिँ सरकार आफैले गर्नुपर्छ भन्ने हो यो अनि त्यसको उसमा चाहिँ सरकार संलग्न हुनुपर्छ सरकारले काम गर्नुपर्छ अनि नाफा हुने काम जति हो त्यो काम मात्रै चाहिँ खुल्ला अर्थव्यवस्थामा उसले गर्छ बजारले गर्छ भन्ने हो त्यसको चाहिँ मान्यता हो हजुर तर यसरी हेर्ने हो भने नाफा नहुने काम भनेको कस्तो छ र जस्तै हामी हेरौँ न यो सञ्चार भनेको सेवाको लागि हो तर हुँदाहुँदै पनि यहाँ जति पनि यो सञ्चारको लागि भनेर कार्यरत संस्थाहरू छन् सबै नाफाकै लागि काम गर्छन् अनि यसै गरेर शिक्षाको कुरा गरौँ न शिक्षा भनेको पनि यो नाफाको लागि होइन यो काम त हामीले एकदमै सेवाको लागि गर्ने हो यो आवश्यकता हो अधिकार हो यस्तो धेरै कुरा भन्छौँ तर यसमा नाफा कसले कमाएको छैन त यसमा आवद्ध, त्यही भएर नाफा नकमाउने वा नाफाई नहुने पनि क्षेत्र हुन्छ र नाफा भनेको छ नि त सरकारले त्रिभुवन युनिभर्सिटी मार्फत नै नाफा नपाइक नकमाइकन शिक्षा दिएको छ नि त विद्यार्थीहरूलाई तर निजी क्षेत्रले चाहिँ अब नाफा लिएर गएको हुन्छ अब त्यही प्रति एकजना विद्यार्थी उत्पादन गर्नको निम्ति कमसेकम तिस हजार रुपियाँ लाग्थ्यो सोस सोसल साइन्समा साइन्स विज्ञान पढाउनखेरि पचास हजार रुपियाँ लगभग लग लग लाग्थ्यो एउटा बिए अनि तर तपाईँको चाहिँ अब प्राइभेट सेक्टरले त छ लाख सात लाख आठ लाखसम्म लिइरहेछन् लाख भनेको त्यसलाई चाहिँ त्यो खुल्ला बजार नीति भयो सक्नेले पढ नसक्नेले नपढ भन्ने भयो अब यस्तो काम त अब पढाइ भनेको त सबैको निम्ति हो नि त सबैको निम्ति भएको हुनाले स्वास्थ्य त्यसो भए कि हामी गलत अभ्यासमा छौँ त किनभने हामी कहाँ अब एउटा त्रिभुवन विश्वविद्यालयको हामीले उदाहरण लियौँ होइन त्रिभुवन विश्वविद्यालय भन्दा अरू विश्वविद्यालयलाई विश्वास गर्ने विद्यार्थीको संख्या बिस्तारै बिस्तारै बढी पनि रहेको छ अनि यो सरकारी स्वास्थ्य उपचार गर्नको लागि संस्थानहरू वा केन्द्रहरू जुन छन् पनि बरु पैसा अलिक बढी नै त्यो भन्ने मा खालको मान्छेहरूको मनोभाव पनि हामीले यसले गर्दा हामी गलत अभ्यासो भए त्रिभुवन विश्वविद्यालयको सबै फ्याकल्टी होइन गर्न सकेका छैन भनेको अरू अरू जस्तो हामी अब जस्तै किर्तिपुरको कतिपय यो ह्युमिनिटिजहरू एजुकेसनहरू म्यानेजमेन्टहरू हेर्दाखेरि चाहिँ त्यस्तो लाग्छ तर त्यसो होइन त्यहाँ चाहिँ व्यवस्थापन हुन नसकेको भद्रगोल भएको मात्रै हो अनि सरकारले लगानी गरेर सरकारले दिएको त तपाईँको महाराजनमा पाएसम्म मान्छेले अन्त मेडिकल पढ्दैन नि कुलचोकमा पाएसम्म अन्त पर्दैन र त्यो ज्यादै सस्तो पनि छ त्यहाँ चाहिँ त्यो शिक्षा चाहिँ नेपालमा सबैले पाउनु पऱ्यो पर्छ भन्ने खासमा चाहिँ शिक्षा जस्तो चिज त प्रायः तपाईँको हाई अझ लोवर एजुकेसन त फ्री नै हुन्छ होइन जहाँ पनि हायर एजुकेसन अलिकति अब युएसमा पनि हेर्नुभयो भने स्टेट युनिभर्सिटीमा अलिकति सस्तो हुन्छ होइन बाहिर प्राइभेट युनिभर्सिटी म हुन्छ तर स्टेट युनिभर्सिटीको जति क्वालिटी त बाहिर हुँदैन नि त त्यहाँ पनि अब यहाँले जुन कुरा अहिले हामीलाई यो उदाहरणका रूपमा स्वास्थ्य र शिक्षालाई लिएर बताउनु भयो नि होइन यसरी हेर्दाखेरि त समग्रमा हामीले हाम्रो बजारलाई हेर्दाखेरि त हामी त्यति नराम्रो गरेर अगाडि बढिरहेका त होइनौँ तर सरकारले अलिकति तालमेल पो मिलाउन सकेन कि आफ्नो भूमिका कहाँनिर सशक्त गर्ने र आफ्नो भूमिका कहाँनिर अलिकति कम राख्ने भनेर रा भन्ने जस्तो पो लाग्यो त होइन सरकारको नीति नै तपाईँको पाउनुहुन्न त स्पष्ट रूपमा अब कतिपय त नेपालमा निजी क्षेत्रले सरकार चलाएको जस्तो पनि देखिन्छ नि यसै एलाकातिर जस्तै उदाहरणको निम्ति अब यातायात व्यवसायीसँगलाई हेर्नुहोस् न अब सिन्डिकेट खारेज गरेर सरकारले होइन सिन्डिकेट गर्न पाइँदैन मोनोपली गर्न पाइँदैन भनेर त अन्तर्राष्ट्रिय थुप्रा थुप्रा सन्धि सम्झौताहरू भएको छ त्यसमा नेपालले पनि ने सम्झौता गरेको छ एकाधिकार गर्न पाइँदैन भन्ने बारेमा अनि ऊ चाहिँ दण्डनीय हुन्छ भनेर चाहिँ अन्तर्राष्ट्रिय महासन्धिहरू नै गरेको छ यसबारेमा तर लागिरहेको यहाँले यति कुरा त स्पष्ट बनाइदिइसक्नुभयो हामीलाई बुझ्नलाई सजिलो भयो कि यो सरकारको उपस्थिति बिनाकै बजार चाहिँ हामी जस्तो मुलुकमा पनि सम्भव छैन र बाहिर कतै अरू ठाउँमा पनि हामीले देखेका चाहिँ छैनौँ सरकारको उपस्थिति त बजारमा हुन्छ नै छैन नि तपाईँको दुई मा पाँचमा यो जर्ज डब्लुबुस हुँदाखेरि तपाईँको चाहिँ एन गेगरी म्यानक्यु भन्ने अर्थशास्त्री अहिले पनि हुनुहुन्छ उहाँको आर्थिक सल्लाहकार हो उहाँ चाहिँ यो वित्तीय नीतिको विचारधाराको चाहिँ वकालत गर्ने मान्छे हो अमेरिकामा पनि दुईवटा स्कुलहरू छ स्कुल अफ थर्ड भन्छ होइन एउटा मौद्रिक नीतिको विचारधारा एउटा चाहिँ वित्तीय नीतिको विचारधारा अनि यो मौद्रिक नीतिको विचारधाराले काम गरिरहेछ भनेको अमेरिकाको अर्थतन्त्र चाहिँ बजारमुखी बढ्दा भइरहेछ यसले दुर्घटना निम्ति आउँछ भनेर दुई हजार पाँचमा उहाँले च्यालेन्ज गर्नुभएको थियो सातपछि त तपाईँको अनि त्यसरी रिजिट्रिक्सन देखा पऱ्यो नि त भनेको ग गभर्मेन्ट गौ, गौ, नियन्त्रण चाहिन्छ भन्ने कुरो चाहिँ त्यहाँ पनि भएर तपाईँको सात आठपछि ठुल्ठुला कम्पनीहरूमा त अमेरिकाले अहिले सरकारकै उसमा नियन्त्रण त तर त्यसको ठ्याक्कै उल्टो हामीले अहिले यहाँनिर जसरी यो आर्थिक क्षेत्रमा काम गरिरहेका सङ्घ संस्थाहरूले जुन जुन किसिमले काम गरिरहेका छन् जुन किसिमको अब एक किसिमको वकालत भनौँ अगाडि बढाइरहनु भएको छ त्यसलाई हेर्ने हो भने सरकारको नियन्त्रण भयो बढी सरकारको नियन्त्रणकै कारणले गर्दाखेरि निजी क्षेत्र फस्टाउन सकेन यो यस्तो कुराहरू धेरै आएको हामी सुन्छौँ यो चाहिँ ठ्याक्कै उल्टो भयो है जुन अहिले तपाईँले सन्दर्भ राख्नुभयो नि होइन भन्दाखेरि के हुन्छ भने अब मैले तपाईँसँग कुरा गर्दाखेरि मलाई फाइदा हुन्छ कि घाटा हुन्छ भनेर हेर्न थाले थालेँ भने त मैले जे गर्दा जे भन्दा फाइदा हुन्छ त्यही भन्नु पऱ्यो नि त कुनै एनजिओ आइएनजिओले हाम्रो विषयमा काम गरिदिनु पऱ्यो प्रोजेक्टमा भन्यो भने अब त्यसको विषयमा पोजिटिभ पक्षमा काम गर्नु पऱ्यो नि कतिपय त त्यस्तो पनि भएको हाम्रो भनेको पढेको जानेको मान्छेहरूले भने त्यस्तो भन्ने गरेको पनि पाइन्छ यता कता अब सबै त होइन होला तर सरस्वती हेर्दाखेरि त तपाईँको असफलै देखिन्छ नि त उसमा कुनै पनि देशमा जबसम्म गभर्मेन्टको नियन्त्रण हुँदैन नियन्त्रण नहुने पैसाको प्रतिस्पर्धा हुन्छ नि त पैसाले त पुग्दैन नि संसारमा कसैलाई पनि अनि त्यो असीमित पैसा कमाउने प्रतिस्पर्धाले गर्दाखेरि मान्छेलाई चाहिँ त्यो अस्वस्थ प्रतिस्पर्धा सिर्जना हुने भयो त्यसो भए हाम्रो अहिले जुन खालको बजार छ अनि त्यो बजारमा काम गर्ने जुन खालका मानिसहरू छौँ हामी होइन सबैजनालाई यसो हेर्ने हो भने सबैजनामा बजारबारेमा अर्थतन्त्रबारेमा अनि हाम्रा नीतिहरूबारेमा राम्रो ज्ञान छ भनेर हामी भन्नु पनि सक्दैनौँ त सबैले बुझ्नै पर्छ बजारलाई यो हाम्रो नीतिहरूलाई भन्ने अलिक आशा लिनु पनि अलिक बढी नै होला यस्तो बेलामा मानिसहरूले अब कसरी अगाडि बढ्ने त उद्यमी व्यवसायीले हजुर होइन ज्ञान छैन भनेर भन्नु सकिने ज्ञान छ ज्ञान भइकन पनि त्यो त्यो चाहिँ अब यसलाई म पछाडि राखेर मात्रै काम गर्छु भनेर कसैले सोच्यो भने त त्यो त अप्ठ्यारो हो नि त अनि तर अब निजी क्षेत्रले भनेको चाहिँ अब सरकारले एउटा प्राइभेट पब्लिक पार्टनरसिप जुन भन्छ त्यो पार्टनरसिपको अवधारणामा काम गर्नुपर्छ खासमा चाहिँ अनि सरकार चाहिँ करप्सन फ्री भयो भने उसले अरूलाई नियन्त्रण गर्न सक् सजिलो हुन्छ नि त हामीले प्राय विज्ञहरूसँग कुरा गर्दा उहाँहरूले सधैँ यो कुरामा जोड दिनुहुन्छ देशमा अब राजनीतिक स्थायित्व हुनु पर्यो यसै गरेर भ्रष्टाचार पनि नहुनु पऱ्यो जति भ्रष्टाचार भएन जति राजनीतिक स्थिरता भयो त्यति नै हाम्रो लागि राम्रो हुन्छ भनेर रा भन्नुहुन्छ प्रायः सबै विज्ञहरूले यस्तै भन्नुहुन्छ तर हाम्रो अहिलेको परिवेश हेर्ने हो भने राजनीतिक स्थिरता पनि खासै छ भनेर भन्न सक्दैनौँ भ्रष्टाचारमा हामी कहाँनिर छौँ त्यो त हरेक वर्ष हामीलाई ट्रान्सपेरेन्सी इन्टरनेसनलको त्यो सूचीमा देखाइन्छ नै यस्तो बेलामा के अब हाम्रो भविष्य अन्धकार हाम्रो भविष्य त अब अन्धकार त नभनौँ होइन अब म्याग्नेटिक म्याग प्रभाव पनि भन्छ चाहिँ अब सबै किला काँटीहरू यताउता छरिएको छ तपाईँलाई सम्हाल्न गाह्रो हुन्छ जस्तो लाग्छ भने तपाईँले चाहिँ एउटा एकदम शक्तिशाली चुम्बक ल्याएर त्यहाँ यसो राख्नुभयो भने सबै त्यो फर्केर आएर त्यसमा टाँसिन्छ नि चुम्बकमा एकछि अब थोरै मान्छे भएको हुनाले सानो देश छ मान्छे थोरै दुई करोड तिस लाख त्रिसठी लाख भनेको त भारतमा त त्यति त अपराध मात्रै हुन्छ त्यतिको घटना त अब हामी मान्छे थोरै छौँ नेपालीहरू फेरि सजिला पनि छन् जनताहरू अब यस्तो बेलामा खास काम गर्न त गाह्रो त तर यही त्यही मान्छेको सबैको सोचाइ चाहिँ अब पोजिटिभ चाहियो देश बनाउँछु अब मेरो काम भने आज विज्ञ संघ को अर्थशास्त्र विषय का लेक्चर डॉक्टर चक्र खड़का संगा ग्यौं वहांसंग हमर्भ में स्वतंत्र बजार के बारे में कुराका हूं यो सँगै अघि बढौँको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोली कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको पचपन्नौ अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लुडब्लुडब्ल्यु डट सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ